हार्दिक हार्दिक स्वागत छ प्रोग्राम उपस्थित भइसकेका छौँ मोबाइल सेटसम्म पढाउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार पाँचको डब्लु डट रेडियोको आइतबार दिउँसो तिन बजेकोपछि करिब करिब चार, चार बजीसम्म हामी आउने गर्छौँ प्रोग्राम लिएर प्राइड कार गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्पोरियमले मार्सल इम्पोरियम जहाँ तपाईँले हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेचर स्कुटी नगद किस्तामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी चाहिएको छ भने साथै आधुनिक प्रविधिबाट बाइकहरू रवि सिंह र बाइकलका विभिन्न पाठ पूजा साथी बाइक एकजी गर्ने सोचित तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झिनुपर्ने ना नाम हो मार्सल इम्पोरियम जुन रहेको छ मगैँचो पर्सा बजार फोन नम्बर रहेको छ शून्य छप्पन्न पाँच बिरासी एक सय र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासै मार्सल इम्पोरियमले स्पोन्सर गरेको रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत प्रस्तुत गर्दै आइराखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउनु लागेका र रिलिज भएर भर्खर मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत प्रस्तुत राखेका छौँ राज पनि दसवटा उत्कृष्ट गीत सङ्गीत हामी समक्ष जानकारी गराउन चाहन्छु यो साताम्बई टकिसले चाहिँ न्युन्टी मारेको छ भने नम्बर टेन र नम्बर नाइन पोजिसन तर्फ लाग्ने नम्बर टेन पोजिसनमा न्युटी मारेको छ बम्बई टकिसले चाहिँ न्युन्टी मारेको छ भने नम्बर नाइनमा रङ्स परेको छ बिस्तार बिस्तारै तल चढ्दैछ रङग्रेसको आला रिआला बोलको गीत र भने बलिउड काउन्ट बंबई टकी गेज कंटिव नंबर टेन नाए के गीत सुन्दै हुनुहुन्छ यहाँले रङसको गीत यहाँले सुनिसक्नु भएको छ बलिउडको आउटनको नम्बर नाइन पोइसन क्याप्चर गरेको छ बिस्तार बिस्तारै तल चढ्दैछ नम्बर टेन पोजिसनमा नेउन्टी सङ्ग पनि यहाँले सुनिसक्नु भएको छ मुभी बम्बई चौकिस बाजा अब नम्बर एट र नम्बर सेभेन पोइन्सको गीत सुनेट पोइसनमा बिस्तारै कममा नम्बर सेभेन पोइसन क्याप्चर गरेको छ बिस्तार बिस्तारै तल चढ्दैछ फिल्मको नाम हो हिमतवाला हिमतवाला रिलिज भइसकेको फिल्म हो ताथै ताथैको गीत पढेको छोसनमा कमान्डोबाट लोट जावार नम्बर सेभेनमा हिम्मतवालाबाट ताथैया ताथैया कन्टिन्यू नम्बर 8 मुसेन् के दिल पे हो, हो। तू ही छा गया तू ही छा गया हर नो में सपना सपनों में सजनी सजनी पे दिल आ गया कि सजनी पे दिल आ गया ओके okay, पूर्वी चितनको लागि हिरो कम्पनीको आधिकारिकको विक्रेता मार्सल इम्पोर्टले स्पोन्सर गरेको प्रोग्राम बलिउडकाउन्टाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्टाउन भित्र भएर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ नम्बर टेन पर्सेन्टदेखि नम्बर सेभेन पर्सेन्टको गीत यहाँले सुनिसक्नु भएको छ अब नम्बर सिक्स र नम्बर फाइभ पर्सेन्टको गीत सुनिपालौँ नम्बर सिक्स पोइसनमा आइपुगेको छ काउन्टाउनबाट बिस्तारै बिस्तारै तल झर्दैछ फिल्मको नाम आत्मा र नम्बर फाइभ पोजिसन क्याप्सर गरेको छ आसिक रुटिभ यतिखेर रिलिज भइराखेको छ भने आत्मा भने रिलिज गइसके मुभी हो र मलाई पनि बलिउड कानको नम्बर सिक्स पेसेन्टमा आत्मा र नम्बर फाइभ से दे आ, आ, आ। सारे धड़कनों के दे धन सारे धो पे बसती हो खुशी बरसती हो गम की खबर नहो बिखर कि धुप हो त सर पे उगालको बेब कसी बारिसमा भिगे जादा जीले ज्यादा हामी याद सोचे क्यु मम्बर फाइभ तुम ही हो अब तुम ही ह जिन्दगी आशिकचुको गीत यहाँले सुनिरहनु भएको छ रिलिज भइरहेको फिल्म हो आशिक चु र बलिउड कान्चारको नम्बर फाइभ पोइसन क्याप्सर गरेको छ आशिकचुले नम्बर फोर र नम्बर थ्री पोइसनको गीत सुनिफालौँ अबलाई नम्बर फोर पोइसन क्याप्सर गरेको छ आई मे अर्मे बिस्तार बिस्तारै तल चढ्दैछ नाजाने कहाँ सेल्लको गीत रहेको छ भने नम्बर थ्री पोइसन क्याप्सर गरेको छ एक था ड्रयन र पनि यतिखेर रिलिज भइराखेको फिल्म हो रलिउड काम्बर फोर पोइसनमा आई मे अर्मे र नम्बर थ्री पोइसनमा एक ain continue number 4 sansarah tera dil mera mera mera number 3 aur suraj se pehre jagayenge aur akhbar ki sab surkhiyan hum gungunayenge bes karenge garmchaye 3 4 र बिस्तारिस्तै काउन्डाउनबाट तल जबलाई भनेको दुरलाई आधिकारिक विग्रता मार्सल इम्पोरेयमले मार्सल जहाँ तपाईँले हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेजल स्कुटी नगद तथामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेजल स्कुटी चाहिएको छ भने साथै आधुनिक का बजार बाइकहरूको सर्भिसिङ गुनिस्तानमा बम्बई टी गरेको थियो भने नम्बर नाइनमा रङ्ग रेज नम्बर एटमा कमान्डोमा आत्मा नम्बर फाइभमा स्थान जमाएको थियो भने नम्बर थ्री पोलमा एकता जाइनको गीत पनि सुनिसक्नु भएको छ अबलाई नम्बर टु पोइसनको गीत ओके नम्बर टु पोइसनको गीत पनि सुनिसक्नु भएको छ चस् नदुर परेको थियो डिस्कम धुमधुम र अब फिल्म आउट एज आउने साथी सम्पूर्ण and number 1